नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा अर्पण समर्पणको अर्को एउटा रमाइलो मसाइली र आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ र करिब करिब तिन बजेसम्म तपाईँको माझमा रहन्छौँ विशेष गरी अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्ट मित्रसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तहरूलाई अथवा सन्देश कसैको अथ लागि भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आज पनि हामीले यो बाटो तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण एक सय चार पाँच मेगर्स ट्योन गरेर त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ क्याफे एट पर्साले आजको संगा सहकारी गरेको छ सभा समारोहको लागि अथवा सेमिनार गर्दै हुनुहुन्छ भनेदेखि चा, चाहिँ तपाईँले आउटडोर इन्डोर क्याटरिङको व्यवस्थाहरू रहेको ठाउँ खोज्नु भएको छ भने त्यो चाहिँ क्याफेआट पर्सामाहरू रहेको छ त्यो व्यवस्थाहरू रहेको छ एकपटक सम्झिनुहोला जुन चौबिस कोठी पर्सामाहरू रहेको छ यसको बारेमा अझै धेरै जानकारी केही समय पछाडि तपाईँलाई दिनेछु त्योभन्दा पहिले कोही साथी आइसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खलामा म उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कहाँको बोल्दै हुनुहुन्छ पदमपुर आठबाट अविनाश लामा ए, ठीक ठीक के छ अविनाशी हाम्रो पनि एकदम ठिकठाक छ अहिलेसम्म तपाईँहरूको मायाले गर्दाखेरि एकदम कुसल मङ्गल छ है अनि के गर्नुहुन्छ नि अविनाश दिदीले घरमै बसी बसा, बसी बसा हो अनि रेडियोहरू पनि कतिको सुन्ने गर्नुहुन्छ फोन गर्न चाहिँ मनै लाग्दैन है ल ठिकै छ मनदेखि चाहनु भयो भने पक्कै पनि फोन लाग्छ होला बहाना बनाउनु भएको ठिक छ अब भोलिका दिनहरूमा पनि फोन लाग्यो भने चाहिँ बल्ल विश्वास गरौँला त्यसभन्दा फोन लागेन अथवा सम्झिनु भएन भने चाहिँ विश्वास लाग्दैन नि है अनि साथीलाई सम्पूर्णलाई हुन्छ विनाश दी अहिले भने छुटौँ है त अविनाशी हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र तपाई पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ र हामी तपाईँको सम्झना सन्देशहरू तपाईँकै आफन्तसम्म पुर्याउनको लागि उपस्थित भएका छौँ फोन गर्नुहोला शून्य छप्पन्न नम्बर मैले तपाईँको लागि पटक पटक भनिराखेका छु र यति बेला साथी आइ पनि सक्नु भएको छ अरे उहाँलाई स्वागत गर्छु हेलो नमस्कार दिदी नमस्कार हजुर नमस्कार हे गाउँटेको बोल्दै हुनुहुन्छ म धादिङबाट चे संजय चेपाङ धादिङबाट संजय चेपाङ हजुर के छ सन्जीजी धादिङतिरको हालखबर ठीक छ दिदी चिसो मौसम खतरा छ मौसम खतरा छ चिसो एकदम बढिरहेछ अ आज घाम लागेको छैन अहिले अहो दिदी गाम लागे छैन है हिजो नि हिजो चाहिँ गाम लागे हिजो र अस्ति चाहिँ गाम लागे हिजो त भरु लागेथ्यो है हिजो घाम लाग्दैछ पुसमा पनि यस्तो मजाले घाम लाग्छ कि जस्तो लागिरहेको थियो आजबाट फेरि ठ्याक्कै थाहा भइहाल्यो लट... है ठिकै छ केही छैन अब यो नै यस्तै छ जाडो सिजन बढिरहेछ होइन अगाडि बढ्दैछ त्यही भएर चाहिँ आफू पनि एकदम विचार गरेर ख्याल गर्नुहोला एकदम आफ्नो चाहिँ बढी ख्याल गर्नुहोला चिसो समय अलिक बढी ख्याल गर्नुपर्छ है अनि हाम्रो सञ्जयजीले अर्पण समर्पण चाहिँ कतिको सुन्ने गर्नुहुन्छ फुर्सद भयो भने धेरै सुन्नुहुन्छ आजको आर सञ्जयजी हुनुहुन्थ्यो यति बेला धादिङबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा त भाइको लागि यतिखेर एउटा आवाज राख्छु त्यस पछाडि फेरि आउँछु पार मनै रहेछ आफ्नै भन्नु कोही है न पार खोजिरहेछु आफन्तला रहे आफन्तलाई आज आफै हराई हो आज आफै हार मनै रहेछ एउटा भुल के गरियो आहाउटा भुल के गरियो फुल पनि उठिरहन्छ घाउ तिमी बेथा मेरो मुटु सधैँ दुखिरहन्छ हिँड्ने हो कि मस्ती बसै बिरातीको सँगै नाच्ने हो कि सँगै नाच्ने हो कि मनै रहेछ आफ्नै भन्नु कोही होइन पार मनै रहेछ पार पार्ट x4 थपलो 5 मेगाहर्टज जक तिरेका तेल ग हैन यता मिल्कै न म Samsung ले पहिले बुढो भइसक होइन न अर्को लेटा अर्को लेटा ओ यन टिपेर हो नि लात्तालेर बारीको बाटा पुराई जछब पारिवारिक उच्च गुणस्तरी शान्ता बाथरुममा क्याबिनको सुविधा सहित इन्डियन चाइनिज कन्टिनेन्टल तन्दुरी स्पेसल खाना नास्ता साथै सम्पूर्ण किसिमका स्वदेशी तथा विदेशी पिया पदार्थहरू उपलब्ध छ फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ प्रोपराइटर बन्धु चौधरी क्याफेट पर्सा खैरोहनी चार चौबिस कोटी पर्सा पूर्व पश्चिम राजमार्ग सँगै जोडिएको कृषि विकास ब्याङ्कको माथिल्लो तोला फोन शून्य छपन्न पाँच बयासी आठ सय अठासी मोबाइल अन्ठानब्बे चार चौन्न एकतिस सात सय बयालिस कार्यक्रम समर्पण किसिमको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण रे एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनेर भएको छ डब्लुडब्लुडब्लु रेडियो अर्बुन डट कम लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर विशुद्ध रूपमा तपाईँको सम्झनाहरू हामी साट्ने गर्छौँ घरपरिवार तपाईँको आफन्त अथवा साथीभाइहरूलाई कुनै सन्देशहरू दिनु परेको छ तपाईँलाई भनेदेखि चाहिँ फोन गर्नुहोला अथवा सम्झिन चाहनुहुन्छ भनेदेखि पनि फोन गर्नुहोला शून्य छप्पन्न पाँच सय त्रिसठी तिन सय पनि हामीले यो बाटो चाहिँ तपाईँको लागि खुल्ला गरेका छौँ क्याफे एट पर्साले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई विवाह एङ्गेजमेन्ट सेमिनार सभा समारोह व्रत सबभन्दा त्यस्तै गरी बर्थडे पार्टीको लागि आउटडोर इन्डोर क्याटरिङको व्यवस्था भएको ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ भनेदेखि चा चाहिँ क्याफे एट पोर्सामा त्यो व्यवस्था रहेको छ जुन खैरोहानी चार चौबिसकोठी पर्सामा रहेको छ प्रोभाइडर हुनुहुन्छ बन्धु चौधरी मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न एकतिस सात सय बयालिस यो नम्बरमा फोन गर्नुहोस् र क्याफे एट पोर्साको बारेमा धेरै जानकारी लिन सक्नुहुनेछ यति भने अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हलाओ? <laughs> कोही साथी हुनुहुन्थ्यो लाइनमा तर उहाँ चाहिँ गइसक्नु भएको छ तपाईँ फोन गर्नु सुपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ so, इन्डियन चाइनिज कन्टिनेन्टल खाना नास्ताको लागि तपाईँले सम्झिनुपर्छ क्याफेयाट पोर्सालाई स्वदेशी तथा विदेशी पिय पदार्थहरू पनि तपाईँले त्यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ एकपटक अवश्य जानुहोला क्याफे एट फोर्सामा so, जुन खै रहने चार 24 कोठीमा रहेको छ र यति बेला भने कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेको छु उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार दिदी काम यहाँको शुभनाम नि तामाङ अनि के गर्नुहुन्छ नि हाम्रो निराजीले भने पछाडि रेडियो चाहिँ सुन्नुहुन्छ नि है फुर्सद भएको बेलामा तय रहेछ भने कहिले काहीँ फुर्सद भइहाल्यो भने हामीलाई फोन पनि गर्दै गर्नु होला है अनि तपाईँको सुझना सन्देशहरू मेरो किनेस हुने चाहिँ खाजु नारायण राई अनि दिदीहरू अनि छोरा छुरास तामाङ तामाङ अनि घनश्याम मुक्तान हजुर श्रीमान अनि मलाई घृणा गर्ने नगर्नेहरू सबैजना मेरो रसुवा जिल्लामा हुनेहरू बहिनी जो आएर मलाई निरा तामाङ भनेर चिने नचिने सबैलाई हुन्छ अहिले भनेको छु र है ल नमस्कार निराजी हुनुहुन्थ्यो यति बेला कुरागबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला सुन्य छपन्न पाँच हजार त्रिसठी तिन सय तेत्तिस योबाट चाहिँ हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र विशेष गरी तपाईँको सन्देशहरू तपाईँको सम्झनाहरू तपाईँको घरसम्म पुर्याइ पनि राखेका छौँ आउन चाहनुहुन्छ यो समयमा एकैछिन भए पनि हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला र अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजीको अर्पण समाचार लगत्तै आउँछौँ करीब करिब तिन बजीसम्म तपाईँको माझमा रहन्छौँ र मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ अनि सन्देशहरू पनि तपाईँको घरसम्म पनि आउँछ कोही साथी हुनुहुन्छ सा लाइनमा उहाँलाई स्वागत गर्छु हेलो हेलो दिदी नमस्कार नमस्कार कहाँको बोल्दै हुनुहुन्छ सुनिता श्रेष्ठ जीवनपुरबाट हजुर अनि के गर्नुहुन्छ सुनिताजी तपाईँ हो त्यत्तिकै बस्नुहुन्छ हजुर अनि जीवनपुरतिरको हालखबर चाहिँ के छ एकदम छ जाडो जाडो छ न्यानो न्यानो कपडा लाएर बस्नुहोला आफ्नो ख्याल गर्नु होला है हुन्छ अनि आज हाम्रो सुनिताजी कार्यक्रममा पहिलोपटक फोन गर्नुभएको है दोस्रो पटक दोस्रो पटक हो हजुर अनि कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम चाहिँ धेरै सुन्नुहुन्छ तर फोन गर्नु चाहिँ मनै लाग्दैन फेरि फोनै नलागेर हो त ठिकै छ देखोस् माया गर्नु हुँदो रहेछ भन्ने चा चाहिँ बल्ल थाहा पाएँ भोलिका दिनहरूमा जसरी जसरी फोन लगाएर आउनुभयो भने अझ बढी विश्वास लाग्नेछ अरे कि आज है हुन्छ अनि आज सुनिदाको सुन्छ सन्देशहरू चाहिँ कगजको लागि छ सर प्राइ धन्यवाद हजुर घर परिवारलाई सुनाउन चाहन्छु हुन्छ अहिले भने छुट्टो भयो सुनिताजी हवस् ल नमस्कार नमस्कार सुनिताजी हुनुहुन्थ्यो यति जीवनपुरबाट आउनु भएको थियो हजुर अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट पट फोन गर्नुहोला शून्य छप्पन्न पाँच यो बाटो चाहिँ हामीले तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँको सम्झनाहरू साट्नको लागि तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि उपस्थित हुने गर्छौँ तपाईँ आफ्नो साथीहरूबाट अलिकति टाढा हुनुहुन्छ टाढा जानुभएको छ अथवा तपाईँको साथी चाहिँ तपाईँबाट टाढा हुनुहुन्छ यो समयमा सम्झिराख्नु भएको र सम्झेको छु भन्न मन लागेको छ भनेदेखि चाहिँ फोन गर्नुहोला कोही साथी हुनुहुन्छ लाइनमा ल ठिकै छ अब अलिकति ख्याल गर्नु होला आफ्नो चिसो समयमा है हामीलाई पनि माया गर्नुहोला है माय दिदी दिदी अनि सुन्ने ल ठिक छ यस्तै गरी माया गरिराख्नुहोस् अनि आज को कसलाई सम्झिन चाहनुहुन्छ तामाङ बिरबहादुर स्याङ्दन समीर तामाङ आकाश भाइलाई आकाश भाइलाई दुबईमा बस्ने सन्दीप भाइलाई खोराकमा बस्ने सुशन भाइलाई कविता बारीलाई अन्जु बहिनी पुर्मिला बहिनी प्रिन्चि नचिन्ने सम्पूर्ण नमस्कार प्रेमजी हुनुहुन्थ्यो यति बेला धादिङ भाँट आउनु भएको थियो र पुन समर्पणको यो श्रृङ्खलामा यति बेला भने तपाईँको लागि फेरि पनि अर्कै एउटा आवाज नै राख्छु माया निकै नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियोहरू पनि एक सय चार थुप्रो पाँच विज्ञहरूसम्म र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ नमस्कार हुनुहुन्छ धनबहादुर चेपाङ अनि के गर्नुहुन्छ नि धनबहादुर अनि के गर्नुहुन्छ भने पछाडि आजको कार्यक्रममा त पहिलोपटक फोन गर्नुभयो है तिन पटक भइसक्यो अनि कार्यक्रम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ ठिकै छ मनदेखि पनि लाग्छ फोन है अनि आज कोही कोसँग सम्झिन चाहनुहुन्छ हजुर अब मलाई धनलाल चेवाङ भनेर चिन्ने नचिन्ने अबहरूलाई अनि मलाई अनि बन्दल बस्ने दाइलाई अनि यता मगा मगानपुरतिरको दिदी भेनाजुलाई अनि भाइ भाउजू सबै भाइ अनि लाहरूलाई अनि काठमाडौँमा बस्ने एउटा मेरो सानो भाइ परिरहेको छ अनि विशेष गरी उसको लागि हुन्छ अहिले भने छुट है त ल नमस्कार धन लालजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी लगभग अन्तमा पनि आइसकेछौँ विष्णुजीको इसारा त्यस्तै मिलेको छ मलाई कार्यक्रमबाट छुटिनुपर्छ भन्दै हुनुहुन्छ है तिनजेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्म फोन गर्नुहुने फोन प्रयास गर्नुहुने तपाईँप्रति आभारी छु आज कार्यक्रममा आउनुभएको थियो पदमपुरबाट विनाश धादिङबाट सुन्जे कुराकबाट निरा त्यस्तै गरी सुनिता हुनुहुन्थ्यो जीवनपुरबाट प्रेम धादिङबाट र अन्तमा धनलालजी आउनु भएको थियो तपाईँहरूलाई पुनः एकपटक धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै र्पणको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार आज भोली तिम्रो के हाल छ यहाँ मेरो जिंदगी बेहाल बेहाल छह मेरो जिंदगी बेहाल बेहाल छ You. radio r part x4 thoplo 5 megahertz chakichleka tilga aina eta milkana ma khanchin ta pale